खुसी हुन्छौँ दिनभरि तनाव दिएर मलाई खुसी हुन्छौ दिनभरि तनाव दिएर मलाई नगरेको गल्ती स्विकार्न दबाब दिएर मलाई नगरेको गल्ती स्विकार्न दबाब दिएर मलाई साँझ पोखा दुःख पीडाहरू साथी माझ पोख्दा साँझ पोखा दुःख पीडाहरू साथी माझ पोख्दा पिउ निको हुन्छ भन्छन् श्राप दिएर मलाई पिउ निको हुन्छ भन्छन् श्राप दिएर मलाई दिन मलाई, मलाई, मलाई। गल्ती निको शराब हार्दिक स्वागत अभिवादन महु कार्यक्रम संचालक प्रस्तुता छि अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुन्नु भएको छ कार्यक्रममा अर्पण समर्पणको व्यवसाय लिएर आज उपस्थित भइसकेको छु शा। साँच्चै तपाईँसँग केही मिठा कुराकानीहरू रहनेछन् र कार्यक्रममा फोन गर्नको का लागि तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ नम्बर भन्छु यति बेला है सुन्ने सय पूर्ण पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लागिमा फोन गर्नुभयो भने तपाईँसँग मृत्यु कुराकानीहरू हुनेछ र तपाईँले आफ्ना कुराहरू हामीलाई सुनाउन सक्नुहुनेछ र आफ्नो आफू अन्तजने इष्ट मित्रलाई तपाईँले सम्झन पनि सक्नुहुनेछ कालेकिमको व्यवसायबाट अवश्य पनि असहारे मौसम छ रुपाईँमा व्यस्त हुनुहुन्छ होला खाजा खाइसक्नुभयो होला सायद खाजा खानुपर्छ रुपाईँ गर्दा गर्दा भोक लाग्छ के गर्ने खाजा खानैपर्छ खाजा खाएर कति रेट्यो ट्युन गरिरहनु भएको छ होला फोन गर्न मन लाग्छ भने फोन डायल गरिहाल्नुहोस् मोबाइल निकाल्नुहोस् किनकि अहिले त सजिलो छ पहिला पहिला मा लाइन लागेर कुरेर बस्नु पर्थ्यो त्यही पनि यास्टीबाट कल गर्नु पर्थ्यो थ्रो अहिले हाम्रो हातमा मोबाइल छ किनकि प्रविधिको सुविधा एकदमै धेरै बढिसकेको छ आकाश चुलिएको छ त्यसैले प्रविधिको सुविधा मोबाइल हातमा छ अचाई हाल्नुहोस् न डायल डाइलगुडी हाल्नुहोस् सुनेछु पुनः लासठी तिन सय बत्तिस र तिन सय लाइन खुला छ विष्णुजी इसारा गर्दै हाल्नुहोस् कोही साथी लाइनमा स्वागत गर्छु गर हेलो हजुर नमस्ते नमस्कार को बोल्नु भयो मक्ष्मी गुरुङ लक्ष्मी है जितपानीबाट है लक्ष्मी के गर्नुहुन्छ भन्नुहोस् न किन शर्मा आउनुपर्छ र भनिदिनुहोस् के गर्नुहुन्छ ए मटुबेको एग्जाम डर बसेको सुधको एग्जाम डर बस्नु भएको है हजुर खुलेर भन्दा हुन्छ हामी त तपाईलाई केही पनि गर्दैनौ अबर गर्नु भए भने नि के गरौँला <laughs> <laughs> के गरौँला जस्तो लाग्छ तपाईलाई त्यस्तो त लाग्दैन भाइ पनि लाग्दिन भने खुलेर भन्नुस् न है के है अनि लक्ष्मी जी हजुर कस्तो खानु हो खाइ छैन हजुरले खान भ हाम्रो सब भयो नि भक्कले अबर कस्तो लोभी त आफू मात्र खाइदिनु आगो भाइ हुन्थ्यो नि दिन्थ्यो नि मेरो आधी भाग काटेर साँच्चै तपाईँ आउनुहोस् न हजुर नेक्स्ट टाइम आइहाल्छ है त म वेट गरेपछि तपाईँ आउनु भएन नि मैले खाजै खाँदैन फेरि है तपाईँले त्यसरी भनेर भन्नुभयो भने फेरि झसक्क दुख्ला नि मुटु नि त्यही तपाईँले भन्नु भएन नि पहिलो कुरा भन्नुभयो भने दुखिहाल्छ है भन्नु भएन भने नदुख्न पनि सक्छ होइन अनि कस्तो चलिरहेको छ रोपाई गर्नुभएको छ वर्षभरि है कतिको मोटो हुनुहुन्छ तपाईँ धेरै भन्नाले कति 43 हो <laughs> आए ना, आए ना। 43? ए फोर्टी थ्री मन त कुन्टलै हो कि भनेर थिएँ मात्री थ्री थोरै भयो त्यसो भए थोरै भयो त्यसो भए भनेको ए हो धेरै भएर फोन गर्नुहुन्छ धेरै हुन फेरि समय लाग्छ त्यसो चाहिँ नभन्नुहोस् है फेरि भोलि नै धेरै बन्नु सकिँदैन धेरै समय लाग्छ धेरै बन्नुको लागि है त्यही भएर धेरै पनि बन्दै जानुहोस् फोन पनि गर्दै जानुहोस् है तभरि खाएको खाई गऱ्यो भोलि मोटाउने विचार अनि सुनाइदिनु हामीलाई सबै ठिकै छ घाम पनि पर्छ सुन्छु प्राय सुन्नु है? ओके? साँची अनि के छ हामी सुधार्नुपर्ने कुराहरू केही देख्नु भएको छ सुन्नु भएको छ कुरो धेरै भयो कि जस्तो लाग्यो मलाई अब सम्झनुहोस् कसको लागि सम्झने फर्स्ट अफ अल हजुरको लागि हाम्रो विष्णु दाईलाई रिजन दाईलाई शक्तिपुरबाट आउनुहुन्छ निलम अधिकारी उहाँलाई चिन्ता छैन भए पनि तिमी कोसिस गर्नु होला म हजुरको भोइस लास्ट प्रशंसा गर्छु भन्न चाहन्छु अनि मलाई तिमी मात्रै नै सम्पूर्ण गुरुङ फोन गर्नु पाएको थियो हौ अनलाइनमा अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो राम्रो अनि राधाको हालखबर के छ त ठिकै छ है अनि तपाईँको श्याम कता आउनुहुन्छ थाहा छैन फेरि म चाहिँ स्याम होइन है म त सुम हो फेरि झुक्किनु होला म त जोक गरेको न रिसाउनु छ है हामी साझा खानु भयो भयो है मेरो पनि भयो तपाईँले कसै कसैलाई केही भन्नुभएको छ अरे हो के भन्नुभएको छ अरे मैले सुनेको थिएँ तपाईँ त कस्तो कुरा उठे हुनुहुन्छ अरे सबैलाई कस्तो भनिदिनु भयो अरे कि जसलाई भने पनि केही कुरा भन्नुभएको रहेछ न ढाँटिकन भन्नुहोस् त भन्नुभएको होइन मैले प्रुभ गरेँ भने फेरि मैले प्रुफ गरेँ भने ढाँची किन भन्नुहोस् फेरि मैले प्रुफ गरे भने तपाईँ के गर्नुहुन्छ अर्को समस्या आउनसक्छु है त्यसरी तपाईँले हो भनेको हो भने भन्नुभयो भने म केही पनि भन्दिनँ तपाईँहरूलाई प्रुफ पनि गर्दिनँ है याद भएन है त्यस्तो यादै नहुने गरी भन्नुहुँदो रहेछ कि भन्न परेपछि फेरि तपाईँले कसले भनेर दादा जसलाई भने पनि एकजनाले मलाई भनेको थियो तपाईँले राधाले चाहिँ धेरै कस्तो कस्तो खालको कुरा गरेको थियो अरे है भने चाहिँ भने सुनेको थिएँ कि थाहा भएन है हाँसो गरेको फेरि पताउनु होला डराउनु भएको थियो क्या म त ढुकढुक भएको थियो होला है नखाएको बिस किन लाग्छ ओहो कस्तो बुद्धिमानी हुनुहुन्छ कि है अनि राधा दिन कसरी बितिरहेछमा छ है तपाईँ खास के गर्नुहुन्छ अरे मैले सोध्न मन लाग्यो कहाँ पढ्नु भयो थुप्रो पढ्नुहुन्छ है कस्तो चलिरहेछ राम्रै चलिरहेछ नि होइन राम्रोसँग पढ्नुहोस् है पढेर ठुलो मान्छे बन्नुपर्छ है त्यो कुरा गर्ने मान्छे चाहिँ बन्नुहुन्न है कुरा <laughs> <laughs> अरूले गर्ने खालको बन्नुपर्छ आफूले कुरा गर्ने खालको चाहिँ बन्नुहुन्न अरे कि होइह है त ल अब सम्झनुहोस् कोही कोही सम्झनेवाद सरमार भनेर चिन्ने नचिन्ने सम्पूर्ण राधाजी अहिले सुटाउँ नबस्कियो केही मिठा कुरा केही तिता कुँडा सायद तपाईँ नरिसाउनुहोला किनकि हामी अलिक फरक तरिकाबाट कुराकानी गरिरहेका छौँ तपाईँलाई अलिकति झुक्काउने प्रयास पनि गरिरहेका छौँ तर नरिसाउनु चाहिँ कहिले कहीँ कुरा गर्दै गर्दा सत्यता पनि त्यहाँनिर रहन जान्छ त्यो सत्यताले गर्दा पनि अलिकति रिसाउने खालका कुराहरू आउन सक्छन् तर तपाईँ रिसाउनु नै छैन म एकदमै फोन गर्नुहोस् कार्यक्रममा सहभागी जनाउनुको लागि अनि मिठो गुरानगान गर्नुको लागि आफ्नो आफू आफन जन इष्ट मित्रलाई लागि ला सुन्नेछ पुनः पाँच त्रिसो तिन सय बत्तिस रु तिन लागि खोल्ला लागि रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा हामी अर्पण समर्पण कार्यक्रमको साथमा छौँ प्राविधिक मित्र आवास एउटा गर्दैछौ हामीसना प्रमोद खोरेलपक लिम्बुको आवाजमा एउटा भो घायल अर्को भो पागल तिमी बिना तिम्रो दर्शन बिना तिमी बिना तिम्रो दर्शन बिना ओ दिल मोहनी सामा मधक मधक म मग मग मंजरी मधक मधक मऊआ मग मग मंजरी सैन खोसो नीत खोसो सताय बेसारी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 ब्बे शून्य अडसठी सतहत्तर एकांश कता हातमा कलम र कावि पनि बोक्या छ अंकल ए ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हमारा विशेषता कम्प्यूटर हार्डवेयर एंड नेटवर्किंग कंप्यूटर सॉफ्टवेयर यूनिवर्सल कंप्यूटर इंस्टीट्यूट सौरा चौक गंग प्लाजा को तेसरो तलाक मोबाइल नंबर अंठानबे शून्य असि छब्बीस पांच सौ छह अन्ठानबे एक छत्तीस छियालीस शून्य सत्रह अन्ठानबे एक बयालीस उन्पचास चार सौ बयासी डब्लू संगीत सुबन संगीत, संगीत खुलो रत्नगर एक बकुलर में संगीत का विभिन्न कक्षा थ्योरी रैक्टिकल मध्यम संचालन सहर्ष जानकारी कराइन हमारा गायन गिटार बास ग हार्मोनियम कीदल जिम्बे विभिन्न नया नया पुराना वाद्य वादन का सामग्री बिक्री मर्म म्यूजिक एल्बम रंगीत संयोजन वाद्यवादन को व्यवस्था स्कूल बा हरेक कक्षाई गिरी संगीत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 बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेडिङका साथमा दक्षा मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल थै रहने चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार र अन्ठानब्बे ए हजुर आज मैले गहना नि? एक पटक नसोधी घर गहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र हामी कहाँ ग्रह दशा राशिसारका रत्नहरू सुनसादीका सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहर गराउँदछ सम्पर्क अनुप सुनसादीवन फोन शून्य छप्पन्न छ चा बयानब्बे दुई सय उनासे मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने घर तथा कोटा सजावटका लागि तपाईँले एकपटक सम्झनै पर्ने नाम हमी कहाीर कारपेट प छपन्न पांच तिरासी तीस मोबइल अन्ठानब्बे चार एक छयास चारे उन्तीस अंठानब्बे चार तिरपन्न बयालीस आठ सतर शाखा कार्यालय मेन रोड नारायणगढ़ बैंक नजिक सा, कुने पनी ओफिस, बोईंग तथा भर्टिकल होस कोठा सपना गैस को राइस कुकर पनी थियो। हे भगवान भोली को बर्थडे गिफ्ट को सामान कहाँने हो ला?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 आयो आयो आयो? आयो? आयो थप सुविधालाई ध्यानमा राखेर चाँडी बजारमा अवस्थित शिव मोबाइल सेन्टरले उपलब्ध गराएको छ साथमा दोकिया सामसुङ कलर्स स्था नया नयाँ नयाँ मोडलका आकर्षक चाइनेज सेटहरू पनि सुपथ मूल्यमा उपलब्ध गराएको जानकारी गराउँदछौ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 हजार हमारा सेवाहर पल्सर सौ सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मजरा विश्वक सर्वाधिक बिक्री एक सौ पच्चीस सी सी एक सौ पचास सी का डिस्कभर बाइक एक सी सी का प्लाटिना बाइक का साथै, ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस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 अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगा हर्ज र यो हो कार्यक्रम समर्पण खुसी सारा लुठी रुत् बनायो पापी मायाले कोसी साह्रो लुठी रित्तै बनायो पापी मायाले कसैको आँसुमा उत्सव मनायो पापी मायाले देखिँदै मुखमा राम भित्र छुरा लुकाउँदै देखिँदै मुखमा राम भित्र छुरा लुकाउँदै सबैभन्दा असला आफ्नै बनायो पापी मनाए मायाले कसैको हाँसुमा उत्सव मनायो पापी मनाए मायाले फसाई प्रेममा झुठो नमिठो घाँटी सोझाको फसाई प्रेममा झुठो निमोठो घाँटी सोझाको मुठुने टुक्राने बाँड हनायो पापी मायाले कसैको आँसुमा सब मनायो पापी मायाले पुराई दिलमा छल्दै घचेटी भर पहिरोमा पुराई डिलमा छल्दै घचेटी भर पहिरोमा घाडा त्यो बेसले पुँडा खनायो पापी मायाले खुसी सारा लोटी रुत्तै बनायो पापी मायाले कसैको आँसुमा सब मनायो पापी मायाले हजुर के सु व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहे आधुनिय सम्पूर्ण स्रोतमा यित्रमै कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट विश्वभर हामीलाई सुनिरहनु भएको छ रोम्सो र यो आवाजलाई तपाईँको रेडियोसम्म पुऱ्याउनुको लागि मैत्रो विष्णुजीको स्वागत मिलिरहेको छ सुन्न छपन्न पाँच र तिन सय तेत्तिसको लाइनमा तपाईँले कल गर्न सक्नुहुनेछ कोही साथी लाइनमा विष्णुको इशारा स्वागत गर्छु हेलो हेलो नमस्कार नमस्कार को बोल्नुभयो म इन्द्रमान स्याङतान भन्ने मान्छे बोलेको दाई इन्द्र है मान टाइम यो शक्तिखोरबाट दाई शक्तिबाट है हजुर हजुर एकदम ठिकठाक हो नि दाईको मेरो पनि एकदमै कहाँबाट हालखबर तोर्नु हाँसो लामो आयो त्यहाँमा <laughs> के लुगेको छ जस्तो लाग्छ मलाई होइन होइन त्यही भएर थाहा नभएको बिजी भएर फोन गर्नै सकिएको छैन हालखबर मैले बताउन सकिनँ कि रिसाली चुर भएको छ होला होइन होइन गर्लफ्रेन्ड रिसाले चुर भएको होला फोन नगर्दाखेरि है आज गाली खानु त्यसो भए है के गर्नु आफू छु दुई मुठु एकातिर होइन म आफू यस्तो पनि हुँदो रहेछ होइन भइदियो अब कसले के गर्नु सक्छ र होइन भयो अँ भाइ खाजा भइसक्यो भाइ नि हजुरको मेरो पनि भयो अनि के चलिरहेछ कस्तो चलिरहेछ भाइ के भन्नु अब जिन्दगी जिउने क्रममा अब अब हल्का फुल्का गर्नै पर्यो त्यस्तै गर्ने अरू अब कस्तो अरू के नै हुन्छ र भाइ अब त्यही त है ल सम्झनुहोस् अब अन्तिममा म स्पेसली सम्झिनु पर्दाखेरि मेरो उता ललितपुरमा रहनुहुने बुबा आमा अनि मलाई इन्द्र भनेर चिन्ने सम्पूर्ण साथीहरू दाजुभाइ तथा दिदीबहिनीहरू अनि त्यसपछि साथीहरूमा घमण्ड राणा मगर सुमन आले अम्बिका आले निलम अधिकारी भरत साई लिला थपलिया पवनजाङ भण्डारी अमृता रामदान प्रिया राई अनि उमा बानिया कमला तामाङ नरेन्द्र निरौला निर्मला चेपाङ अनि त्यसपछि सबिना श्रेष्ठ तारदा खनाल प्रिया चालिसे गोमा राई मगर अनि सरिता श्रेष्ठ अनि तारा मगर अनि पाँच खालमा रहनुहुने अनि सोमबहादुर स्याङखानलाई स्पेसल्ली सम्झिन चाहन्छु अनि त्यसपछि अरू काठमाडौँमा रहनुहुने सुन्दरमान सिंह जिरामान स्याङखान अनि उता कोरियामा रहनुहुने हिरामान स्याङखानलाई पनि स्पेसल्ली सम्झिन चाहन्छु सम्झिन चाहन्छु दा हस् धन्यवाद तपाईँ पनि आफ्नो आफन्त आप जुन स्ट मित्रोलाई समर्पण गर्न चाहनुहोस् न भने हामीलाई फोन गर्न सक्नुहुनेछ नम्बर रहेको सोच्नुहुन्छ तिन सय तेत्तिसको लाइन खुल्ला छ है अर्को साथी लाइनमा स्वागत गर्नुपर्छ हेलो हेलो नमस्कार को बोल्नुभयो के छ पनि एकदम ठिक छ सन्जु सन्सु सन्सँगै कुराकानी गर्दै थियो तर सोनसँग कुराकानी हुन सकेन फोन बिचमै कल भएको छ है फेरि प्रयास गर्नु सन्जु काठमाडौँबाट हामीलाई सम्झाउनु भएको थियो अर्पण सबैको लागि सधैँको लागि भिठी अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा सुनिरहनु भएको छ विष्णु प्राविधिक सपोर्टबाट हुनुहुन्छ भने आवाजबाट सुन्छु अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार को बोल्नु भयो गेस गरौँ भने पनि अलिकति गाह्रै हुने कि है हल्ला बढी नाम एकदमै मेरो पनि भयो अनि जीवन साथी कता हुनुहुन्छ आजओली जीवन साथी? ै छन् लुगा राख्नु भएको छ क्या होला है घन्टाले त्यति पनि गर्नु सक्नुहुन्छ कि होइन सुनि के के चलिरहेको छ त कहिले यता रेडी अर्पणतिर आउने के हो भने क्या यता पनि नआउने अब अस्ति आएको थिएँ अब त्यहीँ अगाडिबाट हिँडियो होइन एकदमै एक घन्टा मात्र टाइम थियो होइन हजुरले अब भेट्नुलाई छिरौँ छिरौँ छिरौँ तिन साढे झकेलाभित्र छिरौँ छिरौँ त लागिरहेको थियो अब अर्कोचोटि आउँदाखेरि म जसरी छिर्छु आएर यहाँचोटि अब यता आए पनि नयाँ नयाँ अब यतातिर अलिक थाहा भएन ठ्याक्क जाँदाखेरि ठ्याक्कै देख्यो अनि त्रिवेणी चाहिँ अस्ति बाटोमा आउँदा त यहाँ पर भरतपुरभन्दा उता देखिदियो होइन हजुर अब हजुरको पनि ठ्याक्कै अगाडि म झरेर आएको थिएँ यहीँ रहेछ भनेर थाहा भयो हजुर हजुरको एफएमको ढोकाको दैलो टेकेर आउनु पर्ने बाटो काटेर जान पाइँदैन नि है दादा ल सम्झनुहोस् हजुरलाई होइन अर्पण अर्पण एसएम जसले ट्युन गरेर सुन्नुभएको छ सम्पूर्ण तपाईँको आवाज चाहिँ होइन पूर्व नेसीदेखि पश्चिम महाकालीसम्म अब अनलाइनदेखि लिएर रेडियोमा सबैले सुन्नु राख्नु भएको छ होला होइन सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु अनि एउटा प्राविधिक मुसुकिदा लागि अनि मेरो साथी भन्नुपर्दा सुमन आले नवास अम्बिका आले निलम अधिकारीलाई विशेष विशेष गरी अनि भरत साई लीलाज थपलिया कमनजङ भण्डारी रामदाम आ, दिपक राई इन्द्रमणि स्याङतान अनि उमा बानिया कमला तामाङ महेन्द्र निरौला निर्मला अनि शारदा खनाल अनि सविता श्रेष्ठ भर्खर आई भर्खर सार्जाले कल गर्नुभएको थियो कि प्रिय चालिसै गुमा mm. राई मगर होइन सरिता श्रेष्ठ मन्जु तारा राणा मगर अनि विशेष विशेष गरी उहाँले सुनिराख्नु भएको थियो अन्ठानब्बे एकचालिस कल गर्नु भन्न चाहन्छु अनि सङ्गीता अनि अहिले भर्खरै कल गर्नुभएको थियो लक्ष्मी गुरुङ उहाँलाई पनि धेरै सुनिराख्छु भन्न चाहन्छु होइन हजुर मेरो साथी पासाङ होइन अब जसले मलाई गम्न रानु भन्ने चिन्ह छ सबैलाई शिक्षाना भने बिदा हुन्छ दाइ नमस्ते नमस्कार गम्न दुजना बा करो हामीले कॉल गर्न उभाय एक दुई सक्ति कुरबा छ है म सँग कुरा गानी रह्यो सो तपाई सुनिरहनु भएको छु हामीलाई इन्टरनेट अनलाइन मा रुजि अर्पण डट घुमार है अर्को साथी लाइन मा स्वागत गर्छु हेलो हेलो नमस्कार नमस्ते अ नमस्कार के छ हालखबर हजुर के छ हालखबर सबै ठीक छ दाइ झक्कास झक्कास के भन्नु भयो हजुर म सरो लाग्दैन सरोज लामा जुटपानीबाट है जुटपानीबाट बोल्नुभयो है सरो अनि के छ सरोज खाजा बुझा भयो भनेको एउटा सरोजको किह हुँदैछ भन्ने सुनेका थियौँ के खै केही पनि भनेको छैन मैले अलिकति अस्पष्ट आवाज आएको छु सरोजसँग हामीले कुराकानी हेलो सुन्नुभएको छ सरोजको विवाह हो अरे भन्ने सुनेको थियौँ कि हामीले त्यही भएर भनिदिरहेको छु दाइ मेरो बिहामा निमन्त्रणा अगाडि नै सबै ठिक छ दाई के गर्नु बाँच्दैछ भगवान्ले हात थापेकै छिन्दीमा सम्झाउनुहोस् न सम्पूर्ण साथीहरू घमन सिन्दी शिव चौधारी मोहन गुरुङ र विशेष गरी के भने त हामी भर्खर भर्खरबाट यहाँ शक्तिपुरमा आएको त्यही भएर उहाँको उहाँको एफएमहरूमा थिएर कोही पनि यहाँको सम्पूर्ण मिडिया साथीहरूलाई सक्नुहुन्छ मेरो पनि भयो अनि के छ मकवानपुरतिरखबर सबै ठिकै छ है अनि दिन कसरी बितिरहेको छ रोपाई भएको सकि छैन सुनाइदिनुहोस् न तपाईँले रोपाई गर्नुभयो गरिसक्नु है अनि त्यही रोपाई बाटो उब्जेको धानले चाहिँ मक्सुरमा विवाह गर्ने हो विकासको हो त्यही धानको चामल कुटेर चाहिँ मक्सुरमा चाहिँ विकासले विवाह गर्ने होइन होइन है किन हो र बिहा गर्नु फेरि होइन भन्ने हो भन्दा सुनेको थिएँ मैले त गफ लाएछ है साह्रै गफाडी मान्छेले गफ लाएछ होइन विकास सम्झाउनुहोस् नमस्कार मकमनपुरबाट विकास हामीलाई कल गर्नु भएको थियो विकास कुराकानी तपाईँ सुनिरहनु भएको छ हामीलाई तपाईँको प्यारो रेडियो स्टेशन, रेडियो अर्पण एक सय चार थोर भाँचमा गी इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्व फोर्स हुनु भएको छ अब आजबाट छौँ सु। तेक्निकल सुपोर्टबाट मित्र बेच्नु अब कार्यक्रमको अन्तिममा छौँ है विधामा आउनुपर्छ आज हामीलाई कल गर्नुभयो लक्ष्मी जुटपाने बाटो राधा ज्यामिरे बाटो त्यसै इन्द्रमान हुनुहुन्थ्यो शक्तिखोर बाटो अनि सोन्जु काठमाडौँबाट कल गर्नुभएको थियो उहाँसँग कुराकानी नै हुन भएन है त्यसै गरी घमण्ड लाना मगर शक्तिखोरबाट सरोज लामा जुटपाने बाटो र विकास मकवानपुरबाट तपाईँ सम्पूर्णलाई धन्यवाद छु कार्यक्रममा कल गरिदिनु भयो सुन्न चाहदिनु भयो धन्यवाद छु फोन गर्नुको लागि ट्राई गर्ने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद छु कार्यक्रमप्रति सुझाव सुलाह प्रतिक्रिया सुन्नुभयो भने तपाईँहरूले हामीलाई स्टुडियोको नम्बर सुन्ने छ फोन गर्न सक्नुहुनेछ र अन्तिम म प्राविधिक मित्र विष्णुजीप्रति आभार कर्कट गर्दै कार्यक्रम अर्पण समर्पणको आजको यो विषयबाट तपाईँको लागि उदिपनारायण छ र प्रियानाको आवाजमा रहेको तपाईँलाई दिन दिउँ कि रात दिउँ कि कहाँ भेटुवालाबाट यो गीत राख्दै प्रस्तुतिबाट समाज चाहन्छु तपाईँको माकिबल शुभ रहोस् नमस्कार कैले माला लौकी ए, डाली माथि बसने चिमिना फुल बनाइदिउँ कि कहिले सोचु त्यो लो मलाई बनाइ लौकी रेडियो अर्पण पार्ट सय चार थोप्लो पाँच मेगा हल के तपाई घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर